आसु रुनु त छँदै छ सधैँ एकचोटि त आँसु ए पिरतीमा आसु कहीँ बेला मिसाई महिना पिरतीमा आसु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 छैमाना सोच्याको नापुगतै माना कि नाटु छै माना पिस भयो मकैलाई गङ्गा जल पिर्थी पिस भयो मक ayi ganga jal pirtiye pise bhayo ma kana मेन टु बाउ माया जे ए सारै चे त छे एपी मायाले कैदी कै दिन बनाउँछ जोगिए यही पाले